नमस्ते म नारायणी खड्का मोबाइलमा अलार्म बज्ने बित्तिकै हतार हतार एयरफोन हुने अनि अघिदेखि नै आज चौबाटो आउँछ भनेर रेडियो सुन्नुहुने सबैलाई तन्नेरी अभिवादन तपाईँले धेरैभन्दा धेरै साथीहरूलाई हाम्रो निम्ता सुनाइदिनु भएको छ भन्ने आशा गर्दै निम्तोको सिलसिला जारी राख्नु अनुरोध पनि गर्दैछु है त अब सूत्रधार बन्ने पालो अस्तिको कथा कत्तिको सम्झनु भएको छ यदि छुट्याउनु भएको हो भने पनि म छोटोमा भन्छु है त सिता दिदीले कोठा दिन्न भन्न फोन गरे कि होइन रहेछन् भन्ने कुरा त हामीलाई थाहा पाइहाल्यौँ झन् वर्षालाई पढ्दा र कार्पेट त किन्नै परेन राम्रै भयो एक्साइटमेन्टमा आइफोन बोकेर स्कुल गयो कि साराको फोन सेल्फी खिच्दा खिच्दै सरले लिइदिए उता वर्षा पनि कोठासरी घराइसी कुरा गर्दा गर्दै सिधा दिदीदेखि कान्छी छोरी क्रिस्मा आएपछि गफ पिचैमा रोकियो आमाको गाली खाएपछि मात्र वर्षा कहाँ पर्न गएकी सारा वर्षासँग त्यति खुलिन यत्तिकैमा नयाँ ठाउँमा राति निन्द्रा नपरेपछि मनमा कुरा खेलाइरहेकी वर्षाको कोठाको डोका एक्कासी कसैले हानेको थियो अब कसले ढोका हुन्छ यति राति साढे बाह्र भइसक्यो त को हो सारा के भयो सारा किन यति राति दि एकैछिनभित्र आऊ आऊ आउ न बसो बसो त्यहीँ भेटमा बस्दा हुन्छ ढोका लगाइदिछु न निन्दै नलाएर आएको दिदी हजुर सुति सक्छ थियो होला सरी ल होइन होइन केही छैन म पनि यत्तिकै नि नलाएर बसिरहेको ए हजुर कति सालको हो दि म त्रिपन्न म पनि पचपन्न हो नि त मेरो लस भयो क्या दुई वर्ष जति बिचमा हो र कसरी बाबा बित्छु नि त उता दागमा छँदाखेरि आर्मी होइसिन्थ्यो मेरो बाबा भनिस्या होला नि होइन मम्मीले आम oh, सरी त्यसबारे कुरै भएको थिएन भिडन्त बजार भाग्दै होइसिन्थ्यो अरे बाबा माथि हेलिकप्टर बाबाहरूलाई लिन आएको थियो अरे यो ठाउँमा आइज भन्दै माइकिङ गर्दैथ्यो अरे बाबा सबैभन्दा पहिला पुगिसकेछ तर ल्यान्ड गर्ने भनेको ग्राउन्डमा त माओवादीले एम्बुस पो थापेको रहेछ मम्मी प्रेग्नेन्ट होइसिन्थ्यो त्यति बेला सानीपेटमै थियो नि त मम्मीलाई त कति दिन आइसियुमा राखेको नि हामी उता गाउँमा बस्थ्यौँ त्यति बेला त्यसपछि मम्मीलाई उपचार गर्न भनेर यता आएको क्रिस्मा पनि यतै जन्मेकी नै हो दाइ र मम्मी फर्किसु दाइ काठमाडौँ पढ्न मानेन मलाई चाहिँ मामाले विजेस्वरी होस्टेलमा राखिदिसो मम्मी त आफ्नो के पनि गर्न सक्नुहुन्थेन राम्ररी खालि मम्मीको याद आइरहने एक वर्ष त गोर्खा र काठमाडौँ गर्दैमा गयो अनि एक वर्ष त फेल भए खै oh, so okay, <laughs> के के भो के के आम्सो सरी सारा मलाई थाहा थिएन आज बरू झन्डै मैले तिम्रो मम्मीसँग बाबाको बारेमा सोधेको हो क्रिस्म आइहाल्यो अनि कुरा अगाडि बढेन इट्स ओके अब त मम्मी पनि हामी पनि युज टु भइसक्यौ तै पनि आइ नो इट्स हार्ड मेरो पनि मम्मी म सानै सबै बित्नु भएको हो नि त उहाँ त के भएर बित्नुभयो नि थाहा छैन हामीलाई मान्छेले ब्लड क्यान्सर भन्थ्यो अरे खोइ ठ्याक्कै के हो थाहा भएन मम्मीले भनिस्याएको थियो मलाई मम्मीले हजुरलाई रुम दिएको पनि मेन रिजन त्यही हो सी इज भेरी इमोसनल यु नो अँ मलाई पनि लागिरहेको थियो दिदी थाहा छ यो रुममा पहिले दिनेश मामा बसेसिन्थ्यो नि अँ अलिकति त तिम्रो मम्मीले भन्नुभएको थियो पुरै दुई वर्ष बसिस्यो अहिले त अमेरिका होइसिन्छ डिभी परेर गइस्या युवा सो स्विट एकदमै हेल्पफुल भइसिन्थ्यो दिदी आई क्याम हेयर दि आई निड टु हेल्प भन न मैले सक्ने गरिहाल्छु नि दिनेश मामाले फोन पठाइदिइसकेको थियो क्या मलाई मैले धेरै एक्साइटेड भएर स्कुल लगिहालेँ सिज गरिदियो हेर्छु न अब गार्जन अलै दिन्न रे ला हो र कसरी साथीलाई देखाउँदै थियो अनि सरले देखिहाल्यो मम्मीलाई भन्यो भने कराइसिन्छ मात्रै छोरी बिग्री भनेर पिर मानेर बसिसिन्छ त्यति हेल्प गरिदिसियोस् न दिदी अरु भन्नलाई कोही पनि छैन त्यसैले हजुरकोमा आएको फेरि लग्दिनँ नि म आई प्रमिस um, आइरहनु सारा तिम्रो मम्मीले केही भन्नुहुन्छ कि म त फेरि भर्खर आएको मान्छे मा मलाई चिनेको पनि छैन स्कुलमा दिन्छ कि दिँदैन भनेपछिनँ क्या दिदी प्लिज गर्दैछु न दिदी मम्मी बिराम भएर हजुर गइसक्यो भने पनि दिन्छ मेरो अरू साथीको नि त्यस्तै गराएको छ इट्स नो बिग डिल नि जस्ट मैले मम्मीलाई दु दिन मात्रै नखोजेको हो क्या दी एकदमै पिरमा निस्किन्छ त्यही भएर ओके तिमी त्यस्तै भन्छौ भने कति बेला जाउँ बाबु उठ्दा आठ बज्छ क्या एक कस्तो एकछिन एकछिन भन्या हो मान्छेलाई एक्जाम दिन जानु छ उठेर खानासाना बनाउ भन्यो सुताएको छ सुत्याएको छ त चाहिँ चा। बेडमा पसारिरहने म चाहिँ तँलाई भनेर भात पकाएर बस्नु आमा हो म तेरो अब त बुझ्नु पर्ने नि यार यत्रो ठुलो भइसक्यो हे रह कति गरेर उठ्छु भन्दैछु त राति ढिलो सुतेर पो त कति बजार लाग्छ र भात पकाउनु कहिले उठ्छस् कहिले रातभरि मोबाइल चलाएर बस्यो बिहानभरि सुत्यो कलेजबाट फर्किएर किताब हेर्ने होइन गर्ने के मैले तँलाई अँ कुट्ने साले कति गराउँदो रहेछ के भनिस् के भनिस् रे तैँले तँलाई आमा भन्दा बढी गरेर राखेको रिजल्ट यही हो चाहिएन तेरो भात सात कहाँ हो तिमी खुब हल्ला जस्तो नयाँ घरको हालखबर ए साँच्चै अस्ति तिमीले देखाएको फोटोमा एउटा फुच्ची देखा देखा जस्तो लाग्यो भने थियो ओ, ै घरबेटीको छोरी रहेछ क्या मैले रुम हेर्न जाँदा घरको बिताम फोटो देखा रहेछु अनि कता देखाएकोित्तामा एकपल्ट मन आएर आइबसे का चारा? उता उता कलेज <laughs> फोन गर्छु नि ए सुन न यसो सानोतिर जब पाइन्छ भने बुझ्दिरहिसेपनै भए पनि हुन्छ तिमीलाई त्यस्तै गाह्रो परेको भने म फुपूसँग एकपल्ट कुरा गरौँ अर्को कुरा पनि सुनाउनु होइन च्याबेटमा भनौलाटेन्ट पनि होइन त्यो विदेशी मोबाइलले फोटो खिच्ने र नेट चलाउनु बाहेक अर्को काम नै गर्छ भने कल टाइमहरू अनि भोलि चिया पनि लिएर आउनु यसो हामी पनि चिनिरहेछ हजूले खान भाग भर्क खाको भोक अ दीदी ढिला खाना खाना छोरो को बैनी नई भात ही खाईन अर्थोकर्थो खारी हिटिदी कम से कम तक कुरे मैं नहीं खाइन बल्ल तो भाग बस ए आजकल काटाकेटी चाइने कुरो खाना खोज्तेन के जे पाए ते खाईन हेर्नु न कति दुःख गरेर गाउँबाट बिउ मगाई मगाई छतभरी घिरम्ला करेला फलाकोछु पकायो हेरिदिँदै हेरिदिँदैनन् जम्मै यताउता बाँड्यो आजकल त गाउँबाट आउनेले पनि तरकारी ल्याइदिँदैनन् बरु आफै बोकेर पठाउँछु दिदी के गर्ने ए हाम्रो गाउँ र त्यस्तै छ भनेको ढिक्क भएको बहिनी म त ला दिदी पानी सकियो जस्तो छ नि त ए हो र हेर न हिजो बेलुका मेसिन चलाउनै बिर्सेछु बत्ती आएको छ कि छैन कुन् आछ त दिदी अहिले बहिनी भर्खर आएको हो म माथि उक्लिँदा ए जाउँ भर्याङ्ने र माथिल्लोपट्टिको स्विच हो त्यही नि घारा बजेको थाहा त्यो कराएकै सुनिन्छ है हुन्छ दिदी अनि हिजो हो कि अस्ति नै हो कोठा सर्या जस्तो लागेको मान्छे खाली थियो र ए अँ त नि दिदी तिनै नानी हुन् नि भर्खरै तल झर्ने त्यो पहिला दिनेश भाइ बस्ने गरेको कोठा त्यत्तिकै बसिरहेको थियो के छोरेले अहिले बिहे गर्ने होइन कहिलेकाहीँ आउने मान्छेको लागि सिँगै कोठा ओगटेर के राख्नु भनेर नि उतैतिर कि रहेछ नि नानी पनि केटीहरूलाई पनि ट्युसन टाढा भयो यिनीहरूले हेरिदिन्छु भने अनि दिएको नि दिदी मैले त ए भइहाल्यो नि एक्लो मान्छे रहेछन् के भो त अँ दिदी बिहान कलेज जान्छन् दिउँसो मलाई यसो बात गर्न साथी पनि हुने ऊ आइ पनि हाल्यो चल्यो दस मिनट पछि बन्द गर्नुपर्छ है सम्झाउने हुन्छ हुन्छ मान्ने भए त हाम्रो बाबुलाई नि हेरिदिनु न भन्नुहुन्थ्यो केटी मान्छेसित ट्युसन पढ्न नमान्ने अरे त केटा केटीनी नि ताल तालका हुन्छन् भने मान्छे ता त टाटै हो किताबै नरानी भयो हामीलाई फिटिक्कै टेर्दैन त्यति कलेजमा पढेको भर हो गौरव बाबु त साह्रै लजालो हामले सारो यही हो पढ़ में अल्छी थे कलेज बाट आए पी कोठा को ढोका थुनेर एक घंटा डंग्र सुत्य फुर्सल के, के खेल गए बेलुका बाबा को अगे एक किब हेती हो स्कुल पढ्दै सजिलो थियो बरु सीता बहिनी त्यस्तै हो दिदी स्कुल पढुन्जेल कलेज जान थालेपछि आनन्द होला भन्यो क्याम्पस पढ्ने भएपछि बरु पहिल्यै आनन्द थियो भन्यो जिन्दगी छोरा छोरीको गोठालो लाग्दैमा जाने भयो दिदी ए बरु घिराउला खाना भए काम गर्नेलाई पठाइदिनु क्या क्रिस्मा निन्द लागेको हो तिमीलाई छ गएर सु त बाँकी भोलि गरे नै हुन्छ गुड नाइट कहाँबाट हेरेको कुचिस् मेरो कि त बाटोमा किन राखेको त बाटो हो त्यो बाउलाई सारा न, सारा तिम्रो फोन ओ थ्याङ्क दिङ्क्स अ लट के भने दिदी कुनै प्रब्लम त भएन नि म अफिसबाट गएपछि नेक्स्ट टाइम भेटायो भने कि एक्सपेल गर्छु कि चाहिँ सस्पेन्ड गर्छु रे प्रिन्सिपल म्यामले बोक्सी जस्तै थियो बुढी <laughs> तिम्रो एकजना साथीले त तिमी सरले पढाउँदा सेल्फी खिच्दै थियौ भन्दै थियो त धन सरले सेल्फी खिचेको चाहिँ देखेन सर नत्र त सस्पेन्ड नै गर्थ्यो होला कसले त्यही स्मृतिले त होलिनी खै मलाई नाम चाहिँ थाहा ना। भएन हजुरलाई भनेको कि प्रिन्सिपल म्यामको अगाडि मसँग छुट्टै भेटेर ब्रेकमा तिमी गइसकेको थियौ मेरो पर्सनल अफेयर्समा इन्टरफेयर गर्न खुब मजा युज टु बी माई बेस्ट फ्रेन्ड एन्ड नाउ आई हेटर ओहो गहिरो कुरा पो गरी त साराले के भएको हुँदो ऊ र स्मृतिका बीच त्यस्तो घृणै गर्नुपर्ने गरी यो त अब कार्यक्रमको अर्को अंकमा मात्रै थाहा हुन्छ आजको अङ्क तपाईँलाई कस्तो लाग्यो त हाम्रो नाटक लेखिका दुर्गा कार्कीले मलाई सुटुक्क भेटेर तपाईँहरूको लागि एउटा सन्देश छाडेकी छिन् त्यो के भने उनलाई तपाईँको प्रतिक्रिया चाहियो रे मैले तपाईँसँग सुरुदेखि नै भन्ने गरेकी छु नि कथा तपाईँको हो तपाईँ चौबाटो कस्तो भइदियोस् भन्ने चाहनुहुन्छ हामी तपाईँका विचार पढ्न आतुर भएर बसेका छौँ क्या लौ त आजलाई पन्ध्र मिनट खतम, आजको नाटकमा अभिनय गर्नुहुने दुर्गा कार्की निसा थापा आर्यन न्यौपाने समापिका गौतम रविना थापा अनि सन्तोषको भूमिकामा सीमान्त पुरासनीलाई धेरै धेरै धन्यवाद अनि हामीलाई आफ्नो विचार फेसबुकमा फेसबुक डट ट्विटरमा ड्रामा चौबाो त्यसै वान एट जी मेल डट कममा आफ्नो प्रतिक्रिया पठाउन नबिर्सिनुहोला हरेक सोमबार साँझ सवा सात बजे र पुनः प्रसारण मङ्गलबार दिउँसो दुई बजे सुन्न नछुटाउनुहोस् है त